आजको जमिनदार बोली हलि हुन सक्छ आजको जमिन्दार भोलि हलि हुन सक्छ अभावै अभावमा त्यहाँ खलबली हुन सक्छ आजको जमिन्दार भोलि हलि हुन सक्छ तिहार आउँदा माइती नभए कि चेलीहरूको तिहार आउँदा माइती नभए कि चेलीहरूको मन रुआउने सयपत्री र महमली हुन सक्छ आजको जमिन्दार भोलि हलि हुन सक्छ अभावै अभावमा त्यहाँ खलबली हुन सक्छ दिनदिनै कोठामा कतै माटो देखिन्छ भने दिनदिनै कोठामा कतै माटो देखिन्छ भने त्यहाँ हिलोको गुड बनाउने गौथली हुन सक्छ आजको जमिन्दार भोलि अलि हुन सक्छ अभावै अभावमा त्यहाँ खलबली हुन सक्छ प्रेमले कतिसम्म घयल बनाउँछ हेर्नुहोला प्रेमले कतिसम्म घ बनाउँछ हेर्नुहोला दिपकै मायामा ज्यानै दिने बुद्धली हुन सक्छ आजको जमिनदार बोली अलि हुन सक्छ अभावै अभावमा त्यहाँ खलबली हुन सक्छ आजको जमिनदार जा जाजरकोटका श्रष्टा दिप दर्शनको गजललाई श्रृलाको चाबी बनाउँदै आफन्त भएको तपाईँ मनभरी मातृभूमि र प्रियजनको यादसंगाली रहनु भएको तपाईँ कहिले हृदय दुखेका कुरा कहिले मन दुखिएका कुरा तपाईँकै उथल पुथल मनका भावनाहरू समेट्ने अनि एकलोपनलाई एक पनि के नेपाली ने रेडियो बनाएर साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णको उन्तिसौ श्रृंखलामा फेरि पनि आत्मीय सायद विभाजन प्रवृत्तिका सहचारी प्रमोद के सोनी सँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण यो कार्यक्रम नेपाली संचार रेडियो सँगै डब्लु डब्लु डब्लु मार्फत तपाईँले चाहेको बेला अनि विश्वको जुन सुकै कुनामा रहेर पनि हरेक आइतबार मेलबोर्न अस्ट्रेलियाको समय राती दस तीस बजेदेखि तथा साजा छ पन्ध्र बजे नेपाली समयमा सुन्न सक्नुहुनेछ साथै स्मार्टफोन प्रयोगकर्ता तपाईँले हाम्रो पात्र नेपाली क्यालेण्डर नेपाली एफएम ट्युनियन रेडियो आई नेपाली रेडियो इन्टरनेट रेडियो लगायतका मोबाइल एप्लिकेशन इन्स्टल गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ सँगै नेपाली अडियो बुक मार्फत पनि स्वर्णिम्प्रका सबै श्रृङ्खलाहरू सुन्न अनि डाउनलोड गर्न सक्नुहुनेछ आत्मीयमा तपाईँ कुन अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा रहे पनि तपाईँकै महत्वपूर्ण अनि आत्मीय साथको आशा गर्दै तपाईँकै मनको आवाज अनुभव अनुभूति सङ्घालिएका सुन्दर साहित्यिक शब्दवाटिकाहरू साहित्यका सबै विधाका सृजनाहरू आज पनि थुप्रै सृजनाहरू लिएर हाजिर भएको छु यो यात्रामा हामी सँगै रहनुहोला भन्दै कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप तिमी याद आउँछ फुच्ची दीपक लिम्बुको आवाजभित्र ईश्वरी कार्की वर्षाको गजेलीय शब्द अनि गैरे सुरेशको संगीतमा सांगीतिक गजल तपाईँ माझ कार्यक्रमको पहिलो सांगीतिक सौगात स्वरूप मिसाउने अनुमति चाहे हामी सँगै रहनुहोला Give me up. एक लैमा बल्बु बार तस्वीर तिम्रो हृदय एक लैमा बल् बार तस्वीर छु तसवीर Shabbat shalom. केरा ब्युझिन छु मा साम्रै देख्छु झसकेर ब्यूिन म सापानी तिम्रै देख्छु झसकेर ब्युझिन छु रात जगाऊ फुच्छी भनम के गरोमिया फुच्छी भनम के गरु सारी सता फुच्छी भनम गरू तिमियाद आुच्छी भनमा के गरू सार सताओ फुच्छी भनमा के गरों। ओमाशय समयले कुर्रानेको हानेको यो निलडामसहितको समाज हावाको झोक्काहरूसँगै सुस्तरी सुस्तरी तिमीमाथि प्रश्न बनेर आउँदैछ छ हिम्मत यसको सामना गर्ने इतिहास नै खोज्ने हो भने त तिमीसँग यो माटोमा हुर्किएको हुँ तिमीले नै जन्तर झुन्डाइदिएका अनुशासनलाई मान्दै आएको हुँ कसरी म असभ्य भने कसरी म अराष्ट्रवादी भने तिम्रो हजुरबुवाको जुत्ता छिउँदा परेका मेरा बाजेका औँलाहरूको कुनै दोष छैन भन्न पाउँदिनँ र म उसैको दर्शन हामी सार्वभौम बस्न र बचाउन पाउनुपर्छ भन्नु मैले अपराध बोलेर मेरो शिवको सम्मान हुनुपर्छ भन्नु साम्प्रदायिक बोले या मान्छे मान्छे मान्छेबीच पशुरत दुरी अन्त्य गर भन्नु गल्ती बोले थाहा छ महाशय यी हिमालको माथि माथि मडाइरहेका बादलका झुप्पा पक्रिएर झर्दा वर्षाहरू मान्छे त के कुनै पनि प्राणीबीच कहिले विभेद गर्यो प्रत्येक मिरमिरेमा उदाएर गोदुलीमा हस्ताउने घामहरूले कहिले उच्च र निच भन्यो यी बतासका झोक्का र पातका सुस्केराहरूले कहिले जात के लायो समयले कोर्रा हानेको सहितको समाज तिमी माथि प्रश्न बनेर आउँदैछ तिमीलाई जस्तो प्रत्येक बिहानीको हिमाली मुस्कुराटले मलाई पनि स्पर्श गरेर जान्छ प्रत्येक वसन्तयामको झाडोहरूले मलाई पनि कठ्याङ्गर जान्छ प्रत्येक वर्ष बढेका खोलाहरूले मलाई पनि उत्तिकै सताउँछ चिमुर्ता मलाई पनि दुख्छ मन दुख्दा उस्तै आँखा रस आउँछ फेरि भन म कसरी भएँ अछुत प्रकृतिले नै विभेद नगरेको समाजमा यो छुत अछुत कसले बनायो समयले कोर्रा हानेको यो नेलडामसहितको समाज तिमी माथि प्रश्न बनेर आउँदैछ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 प्रभासको बसाईमा तपाईँको एकरोपनको साथी नेपाली संसार हेट्युब मेलग्रोन अस्ट्रेलिया चौबिसै घन्टा सातै दिन विभिन्न जानकारीमूलक सूचनावर्धक र मनोरञ्जनात्मक सामग्रीहरू प्रसारण हुने गर्दछ डब्लु डब्लु डब्लु डट नेपाली सञ्चार गरी इन्टरनेटको पहुँचमा विश्वको जुनसुकै कुनामा रहेर रह पनि हामीलाई सुन्न सक्नुहुनेछ यति बेला तपाईँ हुनुहुन्छ स्वर्णिम प्रहरको उन्तिसौँ श्रृङ्खलामा प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै हिसाब सहयात्री विक्रम हर्पण म तपाईँकै सृजना वाचन गरिरहेको छु यति बेला सृजना वाचनकै क्रममा लक्ष्मण अर्याल काठमाडौँका सष्टको फूल र मान्छे शीर्षकको लौकथा मिसाउने अनुमति चाहेँ यो मन्द मधुर हावा चलिरहेछ फुलहरू फुलिरहेछन् बाटिकामा सुन्दर छन् फुलहरू राता सेता पहेँला फुलहरूका आफ्नै मर्यादा छ सिमसिम सिमसिम बर्सिएका जलकडहरू फुलको सुन्दरतामा अलंकार बनेका छन् प्राय निलो आकाश लाग्छ आकाशका ससाना बादलका टुक्राहरू क्यानभासका सुन्दर चित्र नै हुन् आकाशमुनिको त्यो बाटिका स्वर्गीय टुक्रा जस्तो लाग्छ एक मानिस आउँछ दौडेर पागल हुन्छ बाटिकाको सुन्दरताले ऊ आफूलाई बाटिकाको मालिक ठान्छ स्रष्टाहँ भन्छ घमण्ड छ उसलाई मान्छे भएकामा फुलपट्टि फर्कन्छ एक फुल मुस्कुराइरहन्छ झल्कण स्पर्प्रशाले फुलका पत्रहरू ढाकेका छन् सहन सक्दैन त्यो मान्छे हेर्न सक्दैन फुलको वैभवता भन्छ ए फुल खुब अभिमान छ होइन तँलाई फक्रिन पाएर फुलेर संसार हँसाएको छु भन्छ सहीन नाते। मान्छेको संसर्गले त वैभवशाली बनेको छ नत्र तेह्र जराहरू कुहिन्थे सुक्थे पातहरू ओलाउँथे यसरी तिक्तता पोखिसकेपछि आँखाबाट रिसका अश्रुद्धारा चुहाउँदै हेर्छ मान्छे उस्तै छ फुल मन्द मन्द चढेका हावाले फुलका फक्रिएका थुङ्गाहरू भलिरहन्छन् बुद्ध बुद्धत्व प्राप्त गरेको बुद्ध जस्तै छ फुल अभिमानी मान्छेलाई लाग्छ फुल भनिरहेछ होइन होइन तिमीले ठानी जस्तो म होइन हृदय परिवर्तन गर हेर्ने आँखा शुद्ध हुनुपर्छ तिमीले मलाई शुद्ध देख्नेछौ मन शुद्ध भए मान्छे बुद्ध भन्छ अवसहन सक्दैन मान्छे मान्छे फुललाई भन्छ नाथे मैले उपकार गरेर फुल्न र फक्रिन दिएको तमा यत्रो घमण्ड ऊ अनासे फुलका जुत्ताहरू मठ्याउँछ फाल्छ भुइँमा हाँस्छ पागल मांचे, मांचे, मन उसको एउटा दार्शनिक लौकथाका लागि लक्ष्मण अर्यालजी प्रति पनि हार्दिक भारत यति बेला म तपाईँकै सृजनाहरू उठान गरिरहेको छु थुप्रै सृजनाहरू उठाउनु पर्नेछ यो चरणमा पनि यति बेला मोहन आचार्य जलत लिपस्टोन पोर्तुगलमा रहनुभएका श्रष्टाको गीत उठाउने अनुमति चाहे यो चरणमा दिल दुखेपछि माया पनि भारी हुँदो रहेछ दिल दुखेपछि माया पनि भारी हुँदो रहेछ जिन्दगीको केवर हजुर दिलै दुख्दो रहेछ दिल दुखेपछि माया पनि भारी हुँदो रहेछ हेर्दा हेर्दै जीवन बित्यो मुखलानीमा हुँदा हेर्दा हेर्दै जीवन बित्यो मुक्लानीमा हुँदा देशको माया झनै लाग्यो हैरानीले छुँदा दिल दुखेपछि माया पनि भारी हुँदो रहेछ जिन्दगीको केवल हजुर दिलै दुख्दो रहेछ गाउँघरको याद आउँछ हुँदा नाङ्गो खुट्टा खोले पिठो साह्रै मिठो स्वदेशको सट्टा दिल दुखेपछि माया पनि भारी हुँदो रहेछ जिन्दगीको के भर हजुर दिलै दुख्दो रहेछ मलाई पनि तिम्रो जस्तै हुन्छ कसो गरौँ मलाई पनि तिम्रै जस्तो हुन्छ कसो गरौँ जानी जानी आयाता बाचौँ या मरौं दिल दुखेपछि माया पनि भारी हुँदो रहेछ देउराली र चौतारीले सम्झ्यो होला नजा देउराली र चौतारीले सम्झ्यो होला नाज दुख्छ मुटु सम्झनाले जिन्दगीको माझ दिल दुखेपछि माया पनि भारी हुँदो रहे जान खोज्छु हुन्छु पन्छी पिछडा र पासु जान खोज्छु हुन्छु पन्छी पिछडा र पासु मुखलानीको कस्तो भाग्य कसले खुसी हाँसो दिल दुखेपछि माया पनि भारी हुँदो रहेछ जिन्दगीको केवल हजुर दिलै दुख्दो रहेछ निकै नै मार्मिक गीतका लागि मोहन आचार्य जगतप्रति पनि हार्दिक धन्यवाद आत्मीय स्वर्णिमको दोस्रो साङ्गीतिक सौगात स्वरूप तिम्रो चोटले बनेका प्रधानको आवाजभित्र भावेश फुमरीको शब्द अनि सन्तोष श्रेष्ठको सङ्गीत कार्यक्रमको दोस्रो साङ्गीतिक सौगात स्वरूप यो चरणमा मिसाउने अनुमति चाहिँ गीतपछि फेरि पनि हाजिर हुने नै छौँ हामी सँगै रहनुहोला बन थपना तीन तिम्रो चोटली जो। अन्तिम इच्छा पोला सुखी बन्न थपना अझै बेरोजगार जन्मदैछन् यो देशमा कति अझै बेरोजगार जन्मदैछन् यो देशमा युवा शक्ति कर्णधार जन्मदैछन् यो देशमा कति अझै बेरोजगार जन्मदैछन् यो देशमा भारत थाम्न सक्ने हो कि लखेट्ने हो प्रदेशतिर भारत थाम्न सक्ने हो कि लखेट्ने हो प्रदेशतिर काला घोरा अनुहार जन्मदैछन् यो देशमा कति अज बेरोजगार जन्मदेश युवा शक्ति कर्णधार जन्मदेशा जतात झूठ को नहीं खेती भाषा झूठा कुरा जतात झूठ को नहीं खेती भाषा सत्य लेखने पत्रकार जन्मदेश अज बेरोजगार जन्मदेश युवा शक्ति कर्णधार जन्मदेश दुई संतान ईश्वर वरदान मूल नारा छोड़ी दुई संतान ईश्वर को वरदान मूल नारा छोड़ी तीन चार वा लगातार जन्मदेश कति अजय बेरोजगार जन्मदेश युवा शक्ति कर्णधारा जन्मदेश कोखैदेखि पीडा बोक्दै छटपटाउँदै कति कोखैदेखि पीडा बोक्दै छटपटाउँदै कति गर्दै आएर गुहार जन्मदैछन् यो देशमा कति अझै बेरोजगार जन्मदैछन् यो देशमा युवा शक्ति कर्णधार जन्मदैछन् यो देशमा साहित्य प्रेमी कपिल लामी छाने दाङका हाल मलेसियामा रहनुभएका उहाँको गजल थियो यति बेला तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सञ्चार रेडियो मेलबर्न अस्ट्रेलिया नेपाली सञ्चार रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम्परको उन्तिसौँ श्रृङ्खलामा हुनुहुन्छ प्रविधिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै साप्तिक सहयात्री विक्रम मर्पणसँग हुनुहुन्छ विशुद्ध साप्ताहिक साहित्यिक प्रस्तुति हो यो साहित्यका सबै विधाका सृजनाहरूलाई समेट्ने कार्यक्रमको मूल उद्देश्य रहेको छ यति बेला म तपाईँकै सृजना वाचन गर्ने क्रममा लेखनाथ कापलेजीको फेसबुक र मेराबा शीर्षकको लघकथा उठाउने अनुमति चाहे यो चरणमा म सडक भएको शीतल सहरमा नयाँ ठुलो र आफ्नै घरमा बस्छु मेरा बाबाआमा हिले बाटो भएको गाउँको थोत्रो घरमा बाको मुख हेर्ने दिन आज बिहानै आफ्नो छोरा र श्रीमतीलाई सँगै राखेर रा भइसन गरी फोन गरे बा आमा सँगै रहेछन् म बा दर्शन आज बाको मुख हेर्ने दिन बा आशीर्वाद छ बाबु तिमीहरू सबै आरामै छौ म हामी सबै ठिकै छौँ बा तपाईँहरूलाई कस्तो छ बा खोलामा अहिले बेलबाडी आउँछ भदौडे घाम हावा हप् हप्ती पोल्ने आउँछ भदौमा भर्खरै बर्खे काम सकेको छ शरीर तङ्ग्रिएको छैन आमा अलि सन्चो छैन भन्छ पालो पालो गरी गरी पकाउने खाने त गरेकै छौँ गाउँका सबै बलिया मान्छे विदेश र सहर पछि यता त बिरामी हुँदा अस्पताल लैजाने मान्छे पनि पाउन गाह्रो हुन थाले मेरो छोराले कुरा बुझ्यौ बुझेन थाहा भएन श्रीमतीको बिग्रिएको अनुहारले मलाई बा आमालाई फर्काउने जवाब थाहा भयो के गर्ने बा जताततै समस्या नै समस्याहरू छन् जे जस्तो छ त्यसरी नै मिलाउँदै गर्नुहोला म समय मिलाएर फोन गर्दै गरौँला मैले यसपालि पनि शीतल सहरमा केही दिन आराम गर्न र रा राम्रा डाक्टरलाई देखाउन आउने बा गरेको संकेत बुझेर पनि बुझिनँ पैसा छ छा छैन सोध्न समेत सकिन हामीलाई त यस्तैमा बानी परिसके बाबु तिमीहरू राम्रोसँग बस्नु परायो ठाउँ सहर बजारमा होस् गरेर चल्नु पढे लेखेका जान्ने सुन्ने तिमीहरू नै छौ हामी त अनपढ भइहाल्यौँ आफै फोन गर्न पनि आउँदैन फोन गर्दै गर्नु यस्तै गन्थनले फोन सकियो फोन सकिएपछि छोराले ह्याप्पी फादर्स भन्दै मलाई गिफ्ट दियो मैले मेरा बाको लामो प्रशंसा लेखेर फेसबुकमा बाको पुरानो फोटो समेत राखेँ मेरा फेसबुकका सबै साथीहरूले पनि हामीहरूले लाइक र कमेन्ट साटासाट गर्यौं अफिसमा म पुग्ने बित्तिकै पानी ल्याइदिने केटो पनि देखिन ऊ त विदा लिएर आफ्नो गाउँतिर गएछ मलाई पनि थाहा थियो ऊ फेसबुक नजानेर अभिवाहित नै थियो निकै मार्मिक अनि यथार्थपरक लौकाथाका लागि लेखनाथ काफ्लेजीप्रति पनि हार्दिक आभार यति बेला दिपेन्द्र सङ्गम ओली दाङ तुलसीपुर हाल मलेसियामा रहनुभएका स्रष्टाको गजल उठाउने अनुमति चाहे मेरो सारा दिल जलाएर कता हिँड्यौं मेरो सारा दिल जलाएर कता हिँड्यौ मायाको बगैँचामा आगो बोलाएर कता हिँड्यौ सपना थियो आकाशको जुन छुने मेरो सपना थियो आकाशको जुन छुने मेरो थरी थरीका मेरा सपना डलाएर कता हिँड्यो मेरो सारा दिल जलाएर कता हिँड्यो मेरो सारा दिल जलाएर कता हिँड्यौ तिम्रो त्यो दिलमा सधैँभरि बस्छु भन्थ्यो तिम्रो त्यो दिलमा सधैँभरि बस्छु भन्थ्यो दुखियो जीवनमा आज पलाएर कता हिँड्यौ मेरो सारा दिल जलाएर कता हिँड्यौ पागल पनि हिँडेको छु सडकका गल्लीहरूमा पागल पनि हिँडेको छु सडकका गल्लीहरूमा पिरतीका आँधी थुफान चलाएर कता हिँड्यौ मेरो सारा दिल जलाएर कता हिँड्यौ मायाको बगैँचामा आगो लगाएर कता हिँड्यौ दिपेन्द्र सङ्गम ओलीज्यूप्रति पनि यो गजलका लागि हार्दिक आभार यति बेला कार्यक्रमको तेस्रो साङ्गीतिक सौगात स्वरूप रेणु विष्टको गजलीय आवाज लोकराच अधिकारीको शब्द अनि गोविन्द मधुर आचार्यको सङ्गीत फेरि एक संगीत साङ्गीतिक चरणमा मिसाउने अनुमति चाहे कार्यक्रमको अन्तिम चरणमा फेरि पनि हाजिर हुने नै छौँ हामी सँगै रहनुहोला दुश्मनी छ आज आफ्नै जीवनसँग दुश्मनी छ दुश्मनी छ आज आफ्नै जीवनसँग दुश्मनी छ आफ्नो बसमा छैन र त यो मनसँग दुश्मनी छ दुश्मनी छ आज आफ्नै जीवनसँग दुश्मनी छ आगो छेउमा नौनी राखे शोभावैले पक्लिहाल्छ आगो छेउमा नौनी राखे शोभावैले पक्लिहाल्छ त्यसैले नै प्रिय तिम्रो चुम्मनसँग दुश्मनी छ दुश्मनी छ आज आफ्नै जीवनसँग दुश्मनी छ आफ्नो बसमा छैन यो जुन तारा टिपी ल्याऊ भन्यौ तिमीले जहिले मलाई जुन तारा टिपी ल्याऊ तिमीले जहिले मलाई त्यो दिनदेखि अझै मेरो गगनसँग दुश्मनी छ दुश्मनी छ आज आफ्नै जीवनसँग दुश्मनी छ आफ्नो बसमा छैन र त यो मनसँग दुश्मनी छ न त फाल्नु फुटाएर न त राख्नु सजाएर न त फाल्नु फुटाएर न त राख्नु सजाएर तिमी बस्या यो मटुरो नयनसँग दुश्मनी छ दुश्मनी छ आज आफ्नै जीवनसँग दुश्मनी छ आफ्नो बसमा छैन र त यो मनसँग दुश्मनी छ नवराज नवोदित धनकुटा गर् भइहाल्युएमा रहनुभएका स्रष्टाको गजल थियो यो आत्मीय नेपाली सञ्चार रेडियो मेलबर्न अस्ट्रेलिया प्रथम प्रभासी बहुभाषिक रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिमप्रको उन्तिसौँ श्रृङ्खलाको अन्तिम अन्तिम चरणमा आइसकेका छौँ तपाईँकै केही के, सृजनाहरू उठाउने अनुमति चाहे यो चरणमा पनि <स्थ> उसकै यादमा तडपिरहने लत् दिएर उसकै यादमा तडपिरहने लत् दिएर गएको छ कोही यस्तै आदत दिएर उसकै यादमा तडपिरहने लत दिएर हाँसो खुसी रहरहरू सबै आफै लगी हाँसो खुसी रहरहरू सबै आफै लगी मलाई भने मात्र तितो विगत दिएर उसकै यादमा तडपिरहने लत दिएर गएको छ कोही यस्तै आदत दिएर काजी सुनार बाजुम नौ पर्वत हाल दमौलीमा रहनुभएका स्रष्टाको मुक्तक थियो यो उहाँलाई पनि यो मुक्तका लागि यो साथका लागि आर्थिक <्पीजी> फिजियो जिन्दगी दुरी दुरीसम्म घुडा मजबुरी रजबुरीसम्म खगेन्द्र साउद समर्पण अछाम हाल मलेसियामा रहनुभएका स्रष्टाको गजलको मतला हो यति मत बेला यही गजललाई पूर्णता दिने अनुमान फिजियो जिन्दगी दुरी, दुरी सम्म, घुँडा टेक्यो रोयो सम्म, फिजियो जिन्दगी दुरी दुरीसम्म आफै हत्यारा आफै वकिल मेरो दिल आफै हत्यारा आफै वकिल मेरो दिल आफै गई गर्छ मुद्दाको उजुरीसम्म फिजियो जिन्दगी दुरी, दुरी सम्म घुँडा टेक्यो रोयो मजपुरीसम्म केही गर्ने आठ छ बा भन्नुहुन्छ केही गर्ने आँट्छ बा भन्नुहुन्छ अचल भइसकेछन् सम्म फिजियो जिन्दगी दुरी दुरीसम्म घुँडाटेकियो रोयो मजबुरीसम्म श्वास छेदन गर्दछ चलाउन नजान्दा श्वास छेदन गर्दछ चलाउन नजान्दा ख्याल ठट्टा नगर्नु घुखुरीसम्म फिजियो जिन्दगी दुरी दुरीसम्म घुँडा टेकियो रोयो मजबुरीसम्म केही खबर पठाए थिए सिरानीबाट केही खबर पठाएथे सिरानीबाट पुग्यो पुगेन थाहा भएन सम्म, फिजियो जिन्दगी दुरी दूरीसम्म घुडा टेक्यो रोयो समर्पण स्वर्णिम प्रहरको उन्तिसौं श्रृंखलाको अन्तिम सृजना स्वरूप श्रद्धा शीर्षको कविता शेखर विकल्प गुल्मीकी घर भई यति बेला शङ्खमूल काठमाडौँमा रहनुभएका श्रष्टाको कविता यो चरणमा मिसाउने अनुमति चाहिँ कार्यक्रमको अन्तिम सृजना शुरूमा छ आमा खसेकी हुन वर्षौं भइसक्यो बुढेसकालको साराको आशमा जन्मिएको छोरोमा छोरा पढाउने रहरमा कहिले बाल्यहरूको दाउरा चिरेर हलो जोतेर कहिले आमालेहरूका जुठा भाँडा माझेर बाँझो खनेर पैसा जम्मा गर्थे र पठाउँथे सहरमा पढाउन राखेर छोरालाई धेरै सपनाहरू थिए रहरहरू थिए जो कहिले पुरा भएनन् आफ्ना तर कहिले अपुख हुन दिएनन् छोराहरूलाई केही त सपनाहरू पनि पुरा भएका हुन् बढेको छोर हाक्किम भएको छ सरकारी अड्डामा ठुलै घर बनाएको सहरमा पढ्छन् नानी बाबुहरू बुढीमा गाउँ उस्तै छ बा अझै छन गाउँमा गोडा कापेर मन काफिएर चढ्न सक्दैन नोकालो झर्न सक्दैन नोरालो आफैले छाएको खरको छानोले बर्खा धान्छ कि धान्दैन अबको चढ्छ दुरी टेक्दै गरेको वैशाखी लौरीले थ्याक्छ थ्याक्दैन बा अझै पनि देख्छन् सपनामा आफ्नो खसेकी जानलाई र सम्झन्छन् देख बुडा यो छोरा ठूलो हुनेछ नाम कमाउनेछ पाल्नेछ हामीलाई राखेर रा सहरमा पर्खाइमा अन्तिम सास फेर्दै सोध्छन् सहरबाट गाउँ फर्केका छिमेकीलाई हाम्रो छोरो सन्चाइ छोराले मुस्किलले सम्झन्छ वर्षको एक दिन सहरमा आज बाबुको मुख हेर्ने दिन फेसबुक ट्विटरमा बाको तस्विर हारेर शेखर विक्पजीति निक्क नई मार्मिक अय साभिक कविता का हार्दिक आभार यसका साथै स्वर्णिम प्रहरको यो वसाई पनि भेट बेला भयो आत्मीय मन तपाईँलाई स्वर्णिम प्रहरको बसाई कस्तो लाग्यो तपाईँका सल्लाह सुझाव पनि प्रतिक्रिया तथा विभिन्न विधागत सृजनाहरू पठाउन नबुल्नुहोला जसका लागि हाम्रो इमेल ठेगाना स्वर्णिम प्रहरीेल अनि फेसबुकमा स्वर्णिम प्रहर एसडब्ल्यूआरएनआईएमपीआरएचएआर नामक एउटा फेसबुक पेज र एउटा प्रोफाइल मार्फत पनि सहयात्रा तय गर्न सक्नुहुनेछ अर्को जानकारी स्वर्णिम प्रहरका हरेक अङ्कहरू नेपाली सञ्चार रेडियोसँगै डब्लूडब्लू डब्लू डट चिसापानी मार्फत पनि तपाईँले चाहेको बेला कार्यक्रम डाउनलोड गरेर सुन्न सक्नुहुनेछ भने अनड तथा आइफोन एप्लिकेशन नेपाली अडियो बुक मार्फत पनि तपाईँले चाहेको बेला जुनसुकै समयमा पनि स्वर्णिम प्रहर सबै श्रृङ्खलाहरू सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ यति आफ्नो महत्वपूर्ण समय खर्चिएर हामी सँगै रहनुभयो हामी सँगै सहयात्रा गर्नुभयो धेरै धेरै धन्यवाद हामी बीचको आत्मीयतालाई अझै निकट बनाउने माध्यम नेपाली संचार टिम प्रति पनि हार्दिक आभार नेपाली अडियो बुक टिम चिसापानी नेपाल टिम लगायत सम्पूर्ण ब्लकका साथीहरू प्रति पनि हार्दिक आभार यस साथका लागि यति बेला कार्यक्रमको अन्तिम साङ्गीतिक सौगात स्वरूप फूलको हत्या बादल प्रसाईको आवाज सुगम पोखरेल र बी सुब्बाको शब्द सुगम पोखरेलको संगीत तपाईँ माझ छोड्दै प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण स्वर्णिमप्रको उन्तिसौं श्रृङ्खलाबाट छुट्टिने अनुमति चाह्यौं तपाईँको यो हप्ता सुखद सृजनशील विदुष हस्त छुटियऔं अर्को हप्ता भेटौंला नमस्कार a good year man sapunaku kheti lagaye yo apna lai ruwai ruwai dinilahi jayre hasaye bhulai bhulku basopan ma sapunaku kheti lagaye din ko khatira jo mai le din ko khatira jo मैले को हत्या गरे मैले ठूलो भूलू गरे मैं ठूलो फूल करें मैं ठूलो भूलू करे मैं ठूलो भूल करें तिम्रो खाती राज मैले गरे हिमी हिँड्ने गोरेटोमा मैले सधैँ फुल छिमी हिँड्ने गोरेटोमा मैले सधैँ फुल छ तिम्रो खाती राजा मैले तिम्रो खाती राजा मैले फुल ले ले। हत्या करे मैं ठूलो भूल करें मैं ठूलो भूल गरे मैं ठूलो भूल करें मैं ठूलो भूल करें तिम्रो खाती राजा मैले फूल को